अभिव्यक्तिको अर्को माध्यम उद्गार यात्रा र यादहरू पाइला पाइलामा यात्रा र यादहरू पाइला पाइलामा टेकिन्छन् कलम कलममा लेखिन्छन् इतिहासका किल्लाहरू तीनै इतिहासका किल्लाहरू उभिरहेछन् भगनावशेष भनेर उभिरहेछन् जहाँको त्यही भगनावशेष भनेर इतिहासका किल्लाहरू उभिरहेछन् भगनावशेष भनेर यही छोटो कविताबाट आजको उद्घारको उठान गऱ्यौं कार्यक्रम उद्गार सुनेर रा बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु आजको उद्घारमा यहाँहरूलाई सिन्धुलीको साहित्यिक माहौलमा पुर्याउँछौं सिन्धुली साहित्य प्रतिष्ठान र पल्ल पुस्तकालयको संयुक्त आयोजनामा सिन्धुलीका श्रष्टा बीच रचना सुन्ने सुनाउने कार्यक्रम सम्पन्न भयो माघको तेस्रोलीको श्रष्टा भेटघाटको चाँजो पाँचो मिलाउने सिन्धुलीकै श्रष्टा द्वय सुरेश खतिवडा र पाखरिन पवन भिमानेलीजीलाई धेरै धेरै धन्यवाद कार्यक्रम उद्गारको तर्फबाट आजको उद्घारमा यहाँहरूलाई पनि सिन्धुलीकै झलक जस्ताको तस्तै सुनाउने छौ सूत्रधारको काम गर्नु भएको थियो कवि ध्रुव चन्द्र खड्का सम् म पवन भीमानबाट सुरु गरे बाँच्यो बायो बाल बाल साँचे यहाँ के हुन्छ बाँच्यो बाँचियो बाल बाल साँच्चै यहाँ के हुन्छ आफ्नै सासको विरुद्ध हुन्छ हड़ताल साँचै यहाँ के हुन्छ बाँच्यो बाँच्यो बाल बाल साँच्चै यहाँ के हुन्छ आफ्नै सासको विरुद्ध हुन्छ हडताल साँच्चै यहाँ के हुन्छ बल्दै छ रे बालिँदैछ अरे आफ्नै विरुद्ध आगोहरू बाल्दै छ रे बालिँदैछ अरे आफ्नै विरुद्ध आगोहरू सुन्छु टुक्रिँदैछ अरे देश नेपाल साँच्चै यहाँ के हुन्छ सुन्छु टुक्रिँदैछ अरे नेपाल यहाँ के हुन्छ एउटा मुक्तक र गजल एउटा सेयर गरे यो समयिक विषयमा लेखेको गजल छ कहिले सकिँदैन तिमीहरूका कुरा एक आपसमा भेटेर पनि कहिले सकिँदैन तिमीहरूको कुरा एक आपसमा भेटेर पनि झन कहाँ सकिन्छ र दुई चार शब्द कपीमा लेखेर पनि कहिल्यै सकिँदैन तिमीहरूको कुरा एक आपसमा भेटेर पनि झन कहाँ सकिन्छ र दुई चार शब्द कपीमा लेखेर पनि सरकार सरकार तिमी जिउँदो त पक्कै छैन होला यो दुनियाँमा सरकार तिमी जिउँदो त पक्कै छैन होला यो दुनियामा, नत्र किन कारबाही हुँदैन भ्रष्टलाई आँखाले देखेर पनि नत्र किन कारबाही हुँदैन भ्रष्टलाई आँखालाई देखेर पनि झन कहाँ सकिन्छ र दुई चार शब्द कपीमा लेखेर पनि विज्ञान हो विज्ञान हो विज्ञानले चन्द्रमाको कुरा हेरिसके भन्छन् विज्ञान हो विज्ञानले चन्द्रमाको कुरा हेरिसके भन्छन् अचम्म भित्र्याउँछन् यहाँ करोडौं सुन कपडाले बेरेर पनि नत्र किन कारवाही हुँदैन भ्रष्टलाई आँखाले देखेर पनि झन कहाँ सकिन्छ र दुई चार शब्द कपीमा लेखेर पनि खुसी त हुनै पर्छ तिमी पनि पक्कै होलाउ त्यहाँ खुसी त हुनै पर्छ तिमी पनि पक्कै होलाौ त्यहाँ अगाएकै छन् जनता हिमाल पहाड तराई हेरेर पनि कहिल्यै सकिँदैन तिमीहरूको कुरा एक आपसमा भेटेर पनि झन सकिन्छ र दुई चार शब्द कपीमा लेखेर पनि तिमी अब दुखी हुनु पर्दैन सरकार तिमी अब दुखी हुनु पर्दैन सरकार हाम्रो बारेमा सोचिरहनु पनि पर्दैन तिमी अब दुखी हुनु पर्दैन सरकार हाम्रो बारेमा सोचिरहनु पनि पर्दैन हामी त करोडौँ कमाएका छौ यहाँ वकिलहरू बेचेर पनि हामीले त करोडौँ कमाएको छौँ यहाँ वकिलहरू बेचेर पनि कहिल्यै सकिँदैन तिमीहरूको कुरा एक आपसमा भेटेर पनि झन् कहाँ सकिन्छ र दुई <renovation> चार शब्द कपीमा लेखेर पनि धन्यवाद जिन्दगीको छिनछिनमै परिभाषा फेरि गला सेरिन्छ जिन्दगीको सुखीलाई रमाइलो दुखीलाई बोझ हुन्छ सुखीलाई रमाइलो दुखीलाई बोझ हुन्छ सुन्दर रूप कतै कतै के जिन्दगीको छिनछिनमै परिभाषा फेरि जिन्दगीको सँगै एउटा कविता पनि जोड्न चाहे सामान्य शीर्षकमा छ पानी शीर्षकमा मैले लेखेको कविता छन्दमा त छैन मेरो कविता छन्दविहीन भए पनि थोरै लयमा गाउन चाहन्छु कल कल गरी बहने यो पानी हो सबैको यो जिन्दगानी नसक्छ रु नसक्छ हाँस्न सक्दैन सक सक कोही बिना बाँच्न जीवित छ संसार यसकै भरमा गर्दछ बाछ यो घर घरमा नगर्नुहेला यसलाई कसैले जीवन दान गर्दछ यसैले एक दा रोपी उब्जाउसार बन्द बन्दछ बिरानो शक्ति बुदा बुदामा परलाया संचित परला भण्डार गर्दछ यसलाई गर्नु सबैले सम्मान हामी सबैको हो यो सबै सबै भगवान धन्यवाद नमस्कार म कुमार माझी पहिले एउटा मुक्तक. धन्य कलात्मक घरका मजबुत कडीलाई धन्य कलात्मक घरका मजबुत कडीलाई बधाई समयका साधक सुन्दर घडीलाई स्वाभिमानी नेपालीको स्वाभिमानी नेपालीको गौरवशाली धरहरलाम वीरताको गाथा बोक्ने सिन्धुली गडीलाई बधाई वीरताको गाथा बोक्ने सिन्धुली गडीलाई अब एउटा गजल भ्रष्ट र राष्ट्रघातीहरूको काल बनेर आउँदैछु म भ्रष्टातीहरूको काल भनेर आउँदैछु म सोझा सिजा निमखाहरूको ढाल भनेर आउँदैछु म अनि काल अनि आक्रान्त भएका गरीब बेसाराहरूको अनि कालले आक्रान्त भएका बेसाराहरूको टन्न पेट भरिने खानाको थाल भनेर आउँदैछु म भ्रष्ट राष्ट्रघातीहरूको काल भनेर आउँदैछु म चिसो ठन्डी अनि वर्षामा रोज्ने विपन्नहरूको शिर्ष ठण्डी अनि झरी वर्षामा रुज्ने विपन्नहरूको अलिकति राहत बनि तिर्पल भनेर आउँदैछु म सोजा सिधा निमुखाहरूको ढाल भनेर आउँदैछु म खबरदार खबरदार अति भए खति हुन्छ स्वाभिमानी शिर ढल्ला नत्र फेरि बन्दुकको नल बनी आउँदैछु म भ्रष्ट अनि राष्ट्रघातीहरूको काल भनेर आउँदैछ एकचोटि सुनामी छ आउँदैछु म भ्रष्ट र राष्ट्रघातीहरूको काल भनेर आउँदैछु म सोदा सिधा निमहरूको ढाल भनेर आउँदैछु म धन्यवाद उपस्थित सम्पूर्णमा नमस्कार म लघुराम पाकिङ तामाङ आजको यस साहित्यिक माहौलमा म दुईटा मुक्त भन्न चाहन्छु मेरो मुक्त यस प्रकार रहेको छ म गाउँको ऊ सहरको कुरा कसरी मिल्छ म गाउँको ऊ सहरको कुरा कसरी मिल्छ म गाउँको ऊ सहरको कुरा कसरी मिल्छ कोमल मनसँग पत्थरको कुरा कसरी मिल्छ म गाउँको ऊ सहरको कुरा कसरी मिल्छ कोमल मनसँग पत्थरको कुरा कसरी मिल्छ काम जति खटेर गरे पनि गाली गरेकै हुन्छ काम जति खटेर गरे पनि गाली गरेकै हुन्छ एउटा साहु र नोकरको कुरा नो कसरी मिल्छ एउटा साहु र नोकरको कुरा नो कसरी मिल्छ अर्को मुक्त सधैँ हुन्छ नोक्सानी चल्छ र कहिलेसम्म सधैँ हुन्छ नोक्सानी चल्छ र कहिलेसम्म छैन केही आम्दानी चल्छ र कहिलेसम्म सधैँ हुन्छ नोक्सानी चल्छ र कहिलेसम्म छैन केही आम्दानी चल्छ र कहिलेसम्म अस्ति मागेर खाए हिजो चोरेर खाए अस्ति मागेर खाए हिजो चोरेर खाए खै यसरी जिन्दगानी चल्छ र कहिलेसम्म खै यसरी जिन्दगानी चल्छ र कहिलेसम्म धन्यवाद धन्यवाद सम्पूर्णमा कुन कुनै अभिवादन साहित्यको अभिवादन म केही गजल भन्दा मुक्तक मुक्त सुनाउँछु खासमा भगवान नै बनिदिँदा यसरी पापी के नै चल्छ भगवान् नै यसरी बनिदिँदा पापी के नै हुन्छ र ढुङ्गाको मूर्तिलाई सरापी के हुन्छ भगवान यसरी बनिदिँदा पापी के नै हुन्छ र ढुङ्गाको मूर्तिलाई सरापी के नै हुन्छ बिर्सिदिए पनि हुन्छ अब बिर्सिदिए पनि हुन्छ कहिल्यै फर्किँदैन अब बिर्सिदिए पनि हुन्छ कहिले फकिँदैन अभि पागल प्रेमी हराएको सूचना छापी के नै हुन्छ भगवान नै यसरी बनिदिँदा पापी के नै हुन्छ र ढुङ्गाको मूर्तिलाई सरापी अर्को छ पहिले चाहिँ हाँस्ने दिन फिर्ता आउँछ आउँदैन पहिले चाहिँ हाँस्ने दिन फिर्ता आउँछ आउँदैन साहुले खाएको जमिन फिर्ता आउँछ आउँदैन मलाई पढाएर ठुलो मान्छे बनाउँछु भन्दै बाबुले मलाई पढाएर ठुलो मान्छे बनाउँछु भन्दै बाबुले बन्दगी राखेको दलिन फिर्ता आउँछ आउँदैन पहिले चाहिँ हाँस्ने दिन फिर्ता आउँछ आउँदैन साहुले खाएको जमिन फिर्ता आउँछ आउँदैन अर्को छ मैले चाहे झै जीवन हुन्छ हुँदैन दुई मुटु एक धडकन हुन्छ हुँदैन हाँस्दै खेल्दै डुल्दै हाँसदै खेल्दै डुल्दै अनि रमाउँदै फेरि पनि उस्तै बचपन हुन्छ हुँदैन मैले चाहे झै जीवन हुन्छ हुँदैन दुई मुटु एक धड्कन हुन्छ हुँदैन सम्पूर्णलाई मेरो नाम रमेश राज तामाङ म फेरि दुईटा मुक्त खोजिरहेको छु तिमीले मैले गर्नु छ मलजल गजलको आऊ मिलेर गरौ छ तिमले मैले गर्नु छ मलजल गजलको आऊ मिलेर गरौ छ यो बजारमा बिक्री कतिको हुँदो रहेछ तिमीले मैले गर्नु छ मलजल गजलको आऊ मिलेर गरौं छलफल गजलको यो बजारमा बिक्री कतिको हुँदो रहेछ खोला एउटा ठुलो पसल गजलको अर्को मुक्त युद्ध राजनीति भन्ने कुरा ठाउँमा हुनुपर्छ गरीबले लाउने चप्पल तिम्रो पाहुमा हुनुपर्छ युद्ध राजनीति भन्ने कुरा ठाउँमा हुनुपर्छ गरीबले लाउने चप्पल तिम्रो पामा हुनुपर्छ म आज तिमीलाई केही भन्दैछु सरकार म आज तिमीलाई केही भन्दैछु सरकार युद्ध राजनीति भन्ने कुरा ठाउँमा हुनुपर्छ गरीबले लाउने चप्पल तिम्रो पाहुमा हुनुपर्छ म आज तिमीलाई केही भन्दैछु सरकार अबदेखि विकास गाउँमा हुनुपर्छ अबदेखि विकास गाउँमा नमस्ते सबैजनालाई म सनास बन्द यादले सताउँछ सपनीमा आउँछ र पो यादले सताउँछ तिम्रै बाटो धाउछ र पो यादले सताउँछ सपनीमा आउँछ र पो यादले सताउँछ तिम्रै बाटो धाउछ र पो यादले सताउँछ कहिले हो मिलन हाम्रो दिन महिना वर्षा कहिले हो मिलन हाम्रो दिन महिना वर्षा तिम्रै माया छाउते सताउँछ तिम्रै माया छाउ यादे सताउँछ सधैँ मलाई मन्दिर धाउन मन लाग्छ सधैँ मलाई मन्दिर धाउन मन लाग्छ तिमी सँगै पिरती धाउन मन लाग्छ सधैँ मलाई मन्दिर धाउन मनलाग्छ तिमी सँगै पिरती मन लाग्छ बिम्ति सानो कुरा सुनिदेऊ मेरो पनि बिम्ती सानो कुरा सुनिदेऊ मेरो पनि मनभित्र तिमीलाई सजाउन मनलाग्छ मनभित्र तिमीलाई सजाउन मन लाग्छ खोइ किन हो मायालाई नबुझ्ने निष्ठुरी खोइ किन हो मायालाई नबुझ्ने निष्ठुरी एकान्त माटोलाई गीत गाउन मनलाग्छ एकान्त माटोलाई गीत गाउन मनलाग्छ तिमी सँगै विराती लाउन मनलाग्छ सात समुद्र पारी तिमी सात समुद्र पारी तिमीलाई सम्झि सम्झी सात समुद्र पारी तिमीलाई सम्झि सम्झी सधैँ तिम्रै त्यो बाटो आउन मन लाग्छ सधैँ तिम्रै त्यो बाटो आउन मनलाग्छ तिमीसँगै पिराती लाउन मनलाग्छ नमस्ते धन्यवाद धपूर्णमा नमस्कार यो मेरो एउटा जब कि तिम्रो याद मनत्र रहेको छ रोक्न सकिएन जब तिम्रो याद मन भित्र रहेको छ बोक्न सकिएन जब तिम्रो माद धन भित्र रहेको छ माया मेरो चोखो थियो गरिब भए पनि माया मेरो चोखो थियो गरी भए पनि तर अह छेक्न सकिएन जबकि तिम्रो स्वाद धन भित्र रहेको छ एउटा माया पीडित प्रेमसँगै सम्बन्धित छ अनायसै तिमीसँग रमाउन मन लाग्यो अनायसै तिमीसँग रमाउन मन लाग्यो त्यो दिलमा मेरै जमाउन मन लाग्यो अनायसै तिमीसँग रमाउन मन लाग्यो यो दिलमा मेरै रात जमाउन मन लाग्यो बिछोडिँदा कहिले काहीँ बिर्सिन्छौ कि मलाई बिछोडिँदा कहिले काहीँ बिर्सिन्छौ कि मलाई त्यसैले त मुटुको चिनो थमाउन मन लाग्यो हुन्छ धन्यवाद यो को को माया शीर्षकमा एउटा कविता छ यो चाहिँ मैले भ्यालेन्टाइन डे ठ्याक्कै लगभग एक वर्ष अगाडि लेखेको थिएँ कविताको शीर्षक माया एक्कासी अनिश्चित समयमा मोबाइलको घन्टी बज्यो एक्कासी अनिश्चित समयमा मोबाइलको घन्टी बज्यो अपरिचित व्यक्तिको चाहिँ अपरिचित व्यक्तिको चाहिँ केही तरङ्ग अनि डरको साथ केही तरङ्ग अनि डरको साथ मैले फोन रिसिभ गरेँ मलिन स्वरमा मलाई भेट्ने निम्तो एक्कासी अनिश्चित समयमा मोबाइलको घन्टी बज्यो अपरिचित व्यक्तिको झैँ केही तरङ्ग अनि डरको साथ मैले फोन रिसिभ गरे मलिन सोरमा मलाई भेट्ने निम्तो दिए कौतुहलताका साथ म उपस्थित भए वितृष्णको अभिलाषा झै विप्त भई मौनतामा उभि रहहलताका साथ उपस्थित भए वितृष्णाको अभिलाषा झै विछििप्त भई मौनता उभिरहहीन मैले प्रतिकार गर्न सकिन मैले प्रतिकार गर्न सकिएन तिर्खाएको भोकाएको जस्तो अन्जुली भरी केही कुरा मागिरहे जस्तो मैले निर्ल गर्न सकिन दूरी घटाएर सामिप्यामा गएँ मैले निर्कोल गर्न सकिन दूरीलाई घटाएर सामिप्यामा गएँ ढाडसको साथ स्पर् गरे तातो लामो लामो सास फेर्न थालिन अनि भक्कानिएर छातीमा टाँसिएर रोए तातो लामो लामो सास फेर्न थालिन् अनि भक्का निएर छातीमा टाँसिएर रोइन् हराएर भेटिएको अवस्था झै मुटुक हराएर भेटिएको अवस्था झै मुटुको गति यति तेजले चल्यो कि रक्त नली धमनी पनि चुटिएला झै आँखा भरि आँसु पारिन केही बोल्न सकेकी थिएनन् आँखा भरि आँसु पारिन् केही बोल्न सकेकी थिएनन् यति जेल आँखा पनि रसाइसकेका थिए मेरो अनुपस्थितिमा थुपारी राखेको मायाको तृष्णापो रहेछ म रित्तो उनी भरि भराउ म रित्तो उनी भरि भराउ विडम्बना आफू रित्तिएर मलाई तिक्त पारिन् अथा पारिन् अनि सिकाइन् मायाको कदर धन्यवाद धन्यवाद सम्पूर्ण साहित्यिक महानुभावहरूलाई हामी रचना वाचनको क्रममा छौँ सर्वप्रथम नमस्कार मलाई चाहिँ साहित्यको यो नियम कान्छ थाहा छैन आउट अफ ट्र्याक रमाइलो यहाँ डेटिङ जानेहरू नि पाइयो यहाँ डेटिङ जानेहरू नि पाइयो जानेलाई सुटुक्क लानेहरू नि पाइयो कसको के नै लाग्दो रहेछ र यो दुनियाँमा कसको के नै लाग्दो रहेछ र यो दुनियाँमा खुलेयाम चुप्प खानेहरू नि पाइयो यहाँ डेटिङ जानेहरू नि पाइयो जानेलाई सुटुक्क लानेहरू नि पाइयो हामी रचना वाचनको क्रममा अझै पनि बाँकी छौ र यतिखेर चाहिँ हामी हाम्रो अतिथिगणहरू भए ठाउँ म पुग्न चाहन्छु अलिकति भूमिका पनि बाँधि मैले म एक सेयर दुई सेयर लेख्थेँ अनि फेसबुकमा मिल्काउँथेँ है त्यसपछि मलाई झ्याट्टा रमेश दाईले मेसेजबाट भाइ यसलाई यसो गर भनेर पठाउनुहुन्थ्यो त्यही क्रममा पुरा गजल जिन्दगीको पहिलो पुरा गजल लेखेको त्यो म खालि सेयर मात्रै गर्न सात वर्ष अगाडिको गजल कस्तो माया गरिएछ कहिल्यै धुन सकिएन कस्तो माया गरिएछ कहिले धुन सकिएन लाखौं कोसिस गरे पनि उसको हुन्छ सुम्प्या थिए सारा खुशी सुम्प्या थिए सारा खुसी किन्न घात भयो धेरै रहर गरे तर मन छुन सकिए मनको दैलो उघारेर मनको दैलो उघारेर वर्षौं कुरे तिम्रै खातिर कहिले पनि तिम्रा लागि लाउन गुन सकिए पिर ब्या भुलाएर पिरो व्यथा भुलाएर खोज्ने सधैँ राख्न खुसी मात्रै बाँकी त्यही रहयो जुणा जुणा कस्तो खोटो माया रहेछ कस्तो खोटो माया रहेछ पीड़ादायी जीवन बन्यो धक खोलेर कहिले पनि एक्लै रुनुहोस् कहिले पनि एक्लै रुनुहोस् मेरो नाम तीर्थ कार्की यात्री मेरो एउटा सानो मुक्त एज चन्द्रमा तिमी आस्दा, मेरो संसार हाँस यस चन्द्रमा तिमी हाँस्दा मेरो संसार हाँस्छ सारा दर्द बिर्सिएर ममा उत्साह जाग्छ बुझिदिनु तिमीले बुझिदिनु तिमीले ती तिमी बिनाको मेरो यात्रा एक कोस छ भने पनि हजार लाग्छ एक कोस छ भने पनि हजार लाग्छ अब एउटा अर्को सेयर गर्न चाहन्छु धेरै कुरा गर्न बाँकी नै थियो धेरै काम थाती नै थियो इच्छा के रती नई थी मेरे जस्ते तिम्रोनी नियति उसे होती हाँसे रुने क्रम तो रायो धन्यवाद म ध्रुव चन्द्र हड्का सिन्धुली कमजोर बनायो दुनियाँमा बलवान बनायो कमजोर बनायो दुनियाँमा बलवान बनायो निर्धाहरूको साथी यही मुस्कन बनायो सबैको निधारमा रङ्ग कहाँ देखिन्छ र सबैको निधारमा रंग कहाँ देखिन्छ र र त कहीँ खण्डहरही सुनसान बनायो कमजोर बनायो दुनियाँमा बलवान बनायो निर्धाहरूको साथी यही मुस्कान बनायो अर्को मुक्त भुल्ने कुरा <laughs> कसरी सोचिन्छ होला भुल्ने कुरा भुल्ने कुरा कसरी सोचिन्छ होला सपना अधुरा कसरी सोचिन्छ होला भुल्ने कुरा कसरी सोचिन्छ होला सपना अधुरा कसरी सोचिन्छ होला सपना अपुरा कसरी सोचिन्छ होला लाग्छ लाग्छ थोरै आयाम थपिँदैछ दिलमा लाग्छ थोरै आयाम थपिँदैछ दिलमा हुन्छन् कि अधुरा कसरी सोचिन्छ होला भुल्ने कुरा कसरी सोचिन्छ होला सपना अधुरा कसरी सोचिन्छ होला धन्य अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुनून् इतिहासको प्रत्येक आन्दोलनले सुनोस् अभिव्यक्तिका विभिन्न विधा साहित्यिक गतिविधि सृजनाका पाटा र बाटाहरू यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहारले आफ्ना सृजना पठाउन सक्नुहुन्छ पत्रचारको लागि हाम्रो ठेगाना हो कार्यक्रम उद्गार पोस्टबक्स नम्बर छ रेडियो नेपाल काठमाडौँ चा। इमेल आईडी हो रेडियो हजर यहां रेडियो नेपाल साहित्यिक तरंग में कार्यक्रम उदगार सुनी राख् आज को कार्यक्रम उद्गार में सिन्धुली को श्रष्टा भेटघाट रचना सुन्ने सुनाऊने कार्यक्रम को झलक पेशी राख्या सिन्धुली को साहित्यिक रूपरेखा का बारे में सलोचक अर्जुन पौड़ इतिहास कुरा गर्दाखेरि साहित्यको इतिहासमा आएका धेरै कुराहरूसँग अहिलेको वर्तमान अवस्थालाई हेर्ने भने म विमी राख्छु किन विमी राख्छु भने सिन्धुलीकै रहन बन खोला नाला डाँडा काँडा ढुङ्गा हावापानीमै आफ्ना वैंशहरू खर्चेर सिन्धुलीकै साहित्यिक निर्माणमा समर्पित साहित्यकारहरू थोरै हुनु थोरै हुन्छ मैले नाम लिनु पर्दाखेरि म सर्वप्रथम पण्डित उमना शास्त्रीलाई लिन सक्छु लिन्छु त्यस्तै कृष्ण विक्रम थापालाई लिन्छु मसँगै हुनुहुन्छ अग्रज प्रेम खेडा उहाँलाई म सम्मानका साथ उहाँको नाम नाम लिन्छु यस्तै सिन्धुलीलाई तताउने हाम्रा युवा प्रतिभाहरू हुनुहुन्छ पवन विमानी हुनुहुन्छ त्यसपछि तीर्थयात्री हुनुहुन्छ अमृत विमानी हुनुहुन्छ पुष्प हुनुहुन्छ ध्रवचन्द्र खडकाहरू हुनुहुन्छ र सिन्धुलीलाई मन पराउने र माया गरेर जहिले पनि भन्दाखेरि बोलाउँदा आउने असाध्यय चर्चित गीतकार डर कृष्ण हरिवरालसो त हाम्रो सिन्धुलीको इतिहास नेपाली साहित्यकै प्राथमिक छ यहाँ माध्यमिक कालका उचनाहरू सृजना गर्ने श्रष्टाहरू पनि हुनुहुन्छ धीध कोइराला जस्ता श्रष्टाहरू पनि सिन्धुली गाछिनु भएको छ त्यस्तै मोहन कोइराला नदी किनारका माझी लेख्ने श्रष्टा पनि सिन्धुसंघ गाछिनु भएको छ यसरी नै शङ्कर कोइराला उपन्यास लेख्ने स्रष्टा पनि गाँचिनु भएको छ यसरी तर अहिले आजको यो अवस्था हेर्दाखेरि मलाई सिन्धुलीको जुन परिवेश साहित्यिक परिवेश हो त्यति सन्तोषजनक लागेन लागिरहेको छैन किनभने जुन एउटा इतिहास सिन्धुलीले बनाएको छ साहित्यिक इतिहास त्यो इतिहास अनुसार आज हामीले यो अवस्था बिहोर्नु पर्ने होइन यो उल्लेख संख्यामा खसा खो पर्ने हो तर अलिकति यहाँ परिवेशको खाँचो छ वातावरणको खाँचो छ अघि नै पुरा आयो किन त यो साहित्य यस्तो वास्तवमा साहित्यलाई पाठमुखी बनाउनका लागि सरस स्वरा सरल सुमधुर साहित्यिक रचनाहरू चाहिन्छ अभ्यास चा। चाहिन्छ चा। निरन्तरता चाहिन्छ चा। त्यो दिन नसकिरहेको हुनाले त्यसको कमी कमजोरी हामीले पनि लिनै पर्ने हुन्छ र मलाई सम्झना आउँछ हरिभक्त कटवालको यो सिन्धु साहित्यको इतिहास हेर्दाखेरि ते उसले भनेका छन् बा पाठशाला जान्न बाप आठ सन जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको सूत्रहरू थोत्रा भइसके म अरूको बाटोमा हिँड्दिनँ म आफ्नो बाटो आफै बनाउँछु हिँड्ने यसरी भएका छन् हरिगत कटुवालीले त्यो सृजना चाहियो हामीलाई सिन्धुलीको त्यो सृजना दिनका लागि जो जो यो सिन्धुलीमा उमेर खर्चिरहनु भएको छ दुख गरिरहनु भएको छ संघर्ष गरिरहनु भएको छ उहाँहरूको इतिहास हो सिन्धुलीको इतिहास भनेको यसैले म त्यस्ता श्रष्टाहरूलाई सम्मान गर्न चाहन्छु सिन्धुलीको श्रष्टा भन्न चाहन्छु जो वास्तवमा सिन्धुली नै बस्नुभएको छ र उहाँहरू जसरी पनि कसरी हुन्छ यो सिन्धुलीको साहित्यिक माहौल बनोस् अझै पनि श्रष्टाहरू हुन्छ कतिपय श्रष्टाहरू महाकाव्यले सृजना गर्ने श्रष्टाहरू पनि हुनुहुन्छ महाकाव्य टाइप पनि हुँदैछ महाकाव्यकार पनि हुनुहुन्छ हेर्ने हो भने नेपाली साहित्यमा देवकोटाको सुगन्धवादी महाकाव्य पछि यदि कुनै महाकाव्य छ भने सुगन्धवादी उमना शास्त्री बेला महाकाव्य म पढाउँथे कोर्सबाट हटाइ मैले उहाँको सन्ततिलाई एकपल्ट आवाज उठाउनुहोस् एकपल्ट भेटघाट कार्यक्रम राख्नुहोस् एकपल्ट जाउँ फेरि पनि बन्नु तर त्यो हुन सकेन त्यसैले अहिलेको साहित्यिक वातावरण यस्तै छ सर आउनुभयो इच्छा जाडा राख्नुभयो तात्यौ फेरि सर जानुहुन्छ फेरि हामी हराउँछौ त यो कमजोरी हाम्रो नै हो यो कमजोरी हाम्रो नै हो तर पनि साहित्यका कुनै पनि विधामा सृजना हुन सक्दैन भन्ने होइन साहित्यका जुनसुकै विधामा सफल कलम चलाउन सक्ने प्रतिभाहरूले सिन्धुरी जिल्ला धनी छ भन्ने कुरामा विश्वस्त साथ राख्न चाहन्छु राज्य पा सिन्धुली गढिनी घुमेर हेर्दा सुन्तली मही कतिनी राम्रो दरबार मार्यो नि सिन्धुलीको झलक पेस्ता चर्चित लोकगायक कृष्ण विक्रम थापाले गाउनु भएको यो गीत कसरी भूल्न सकिन्छ र आजको साहित्यिक कार्यक्रम उद्घारमा सिन्धुलीमा सम्पन्न श्रष्टा भेटघाटको झलक जस्ताको तस्तै दि आज समेटिएका सबै श्रष्टा स्वरप्रति कार्यक्रम उद्घारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै म रमेश पौडेल पनि विमस्कार ya le merdo so tani mai boy sa pa ᱥᱮᱡᱟ ᱵᱟᱱᱤᱢᱟ ᱥᱚᱱᱫᱟᱨᱤ ᱢᱟᱭ ᱠᱮᱞᱟ ᱛᱚ ᱦᱤᱲᱪᱚ ᱛᱟᱨᱠᱮᱞᱟ ᱢᱟᱨᱭᱚᱱᱤ ᱢᱟᱭᱟ ᱨᱮ ᱢᱟᱨᱩ ᱥᱚᱱᱫᱟᱨᱤ ᱢᱟᱭ ᱠᱮᱞᱟ ᱛᱚ ᱦᱤᱲᱪᱚ ᱛᱟᱨᱠᱮᱞᱟ ᱢᱟᱨᱭᱚᱱᱤ ᱢᱟᱭᱟ ᱨᱮ ᱢᱟᱨᱩ ᱵᱟᱭᱥᱢᱟᱞᱟ ᱩᱨᱜᱟᱭᱮ ᱯᱟᱨᱤ ᱵᱟᱭᱥᱢᱟᱞᱟ ᱩᱨᱜᱟᱭᱮ ᱯᱟᱨᱤ ᱥᱚᱱᱫᱟᱨᱤ ᱢᱟᱭ ଆଉ ᱪᱩ ᱢᱚᱛᱚ ᱯᱷᱟᱨᱠᱮᱞᱟ ᱢᱟᱨᱭᱚᱱᱤ ᱢᱟᱭᱟ ᱨᱮ ᱢᱟᱨᱩ ᱥᱚᱱᱫᱟᱨᱤ ᱢᱟᱭ फर्केर माऱ्यो निपाय नेपाल